त्यो पत्थर हो ढलेर जान्छ त्यो पत्थर हो ढलेर जान्छ त्यो भुवा हो उडेर जान्छ पुज्नुको अस्तित्व नै अब के नै बाँकी छ र पुज्नुको अस्तित्व नै अब के नै बाँकी छ र त्यो मैन हो पग्लेर जान्छ त्यो भुवा हो उडेर जान्छ होसियार देखि मनमा बास नदेऊ होसियार अबदेखि मनमा बाँस नदेऊ मनमा बास बसी बसी मन चोरेर जान्छ त्यो पत्थर हो ढलेर जान्छ <सफी> साथ कहिले पाउँदैन त किन पुज्नु पर्यो साथ कहिले त किन पुज्नु पर्यो ऊ आत्मा हो हराएर जान्छ त्यो भुवा हो उडेर जान्छ तिमी <été> <shave -95> फक्रेर फुल्न चाहन्छौ होइन तिमी फक्रेर फुल्न चाहन्छौ होइन तर ऊ असिना बनी चुटेर जान्छ तर ऊ असिना बनी चुटेर जान्छ त्यो पत्थर हो ढलेर जान्छ त्यो भुवा हो उडेर जान्छ छा कोसली जिसको माला छोड़ो कति मैया कोसले जिसको निति मैं छोड़ो उसको दिल में सरी सारी उस दिल में डेरा दिल जला छोड़ो कति माया गर्छ भोसले जसको निम्ति मलाई छोड्यो कति माया गर्छ भोसले जसको निम्ति मलाई छोड्यो गर zazaare gagaare za pagare za zazaare gagaare za pagare za zazaare gagaare za pagare za zazaare gagaare za pagare za पनी दिल को एक पनी तिमी भाई संसार सारा पनी भंद भूल्छू भाप नहीं उ तिमी जन्म थाल ये मला नमस्कार अनि साहित्यिक अभिवादन गर्न चाहन्छु तपाईँ सबै सबैलाई भेट्नको लागि आज पनि तपाईँकै मनभित्र बस्न सफल कार्यक्रम कार्यक्रम मेरो रचनाको बसाइ लिएर उपस्थित भइसकेको छु म तपाईँकै मनभित्र छौँ न तपाईँकै मनभित्र बस्न सफल तपाईँकै दिलको मान्छे दिपेन्द्र र दर्पण पारीबाट मलाई साथ मिलिराखेको छ प्राविधिक मित्र राजको प्रिय मित्र तपाईँ सुनिराख्नु भएको छ तपाईँकै लोकप्रिय सामुदायिक रेडियो रेडियो अर्पण एक सय चार थुप्लो पाँच मेगा सँगसँगै तपाईँले हामीलाई इन्टरनेट अनलाइनको डब्लु डब्लु डब्लु डट र www.radioarpan.blogspot.com www बाट डब्लु डट रेडियो साथ सुनिराख्नु भएको छ कार्यक्रम मेरो रचनालाई हामी लिएर आउने गर्छौँ हरेक समय हरेक हप्ताको आइतबार बिहान दस बजेपछि यसै समयमा उपस्थित हुने गर्छौँ तपाईँकै मनभित्र छाउन सफल कार्यक्रम हो कार्यक्रम मेरो रचना साहित्यको सबै विधा समेटिने कार्यक्रम साहित्यको साझा फुलबारी कार्यक्रम मेरो रचनाको बसाइमा तपाईँकै जीवन्त भावनाहरू तपाईँकै अमर रूपी सिर्जनाहरूलाई हामी वाचन गर्ने गर्छौँ आज पनि सोही क्रममा उपस्थित भइसकेका छौँ हामी कार्यक्रमको सुरुवातमा मैले एउटा गजललाई उत्थान गरेको थिएँ जुन गजललाई पठाउनु भएको थियो सुदीप आँसु घायलजीले भण्डार चितवनदेखि पठाउनु भएको थियो उहाँको रचनालाई यहाँ वाचन गरेँ मैले निकै सुन्दर रचना थियो उहाँको त्यो पत्थर हो ढलेर जान्छ त्यो पत्थर हो ढलेर जान्छ त्यो भुवा हो उडेर जान्छ तिमी फक्रेर फुल्न चाहन्छौ होइन तिमी फक्रिएर फुल्न चाहन्छौ होइन तर ऊ असिना पनि चुटेर जान्छ त्यो भुवा हो उडेर जान्छ वास्तवमै पनि हामीले माया गरिराखेको मान्छे हुन्छ नि जुन त्यो मान्छे जब हाम्रो दिलमा बस्दा अस्ता त्यो फक्रेर फुल्न चाहिराखेको अवस्थामा पनि हाम्रो माया झरेर जान पुग्दछन् प्रिय मित्र यस्तो अवस्था तपाईँलाई हुनसक्छ मलाई हुनसक्छ तरै पनि मनलाई सम्हाल्नुपर्छ हामीले हामीले मनलाई नै सम्हाल्न सकेनौँ भने अलिकति गाह्रो पर्न सक्छ र साहित्यको साझा फुलबारी कार्यक्रम मेरो रचनामा हामी रहिराखेका छौँ कार्यक्रममा धेरै रचनाहरू आउने गर्छन् धेरै रचनाहरू तपाईँले पठाउनुहुन्छ तपाईँको रचनाहरूमा म बोल्छु तपाईँको भावनाहरूमा म बहन्छु र केही रचनाहरूमा तपाईँले कपी पेस्ट गरेर पठाएको पनि प्राप्त गरेको छु मैले यहाँनिर र तपाईँले यदि अरू साहित्यकारहरूको रचना पठाउँदै हुनुहुन्छ भने कृपया आफुले आफ्नो नाम नराखिकन ना ना, त्यो जुन साहित्यकारको रचना हो त्यो साहित्यकारको रचना पठाउनु भयो भने हामी आभारी हुनेथ्यौँ त्यो सर्जकलाई हामीले सम्मान गर्ने सक्ने थियौँ र हामीबाट र तपाईँबाट त्यस्तो गल्ती हुने थिएनौँ कि तपाईँले पठाउनु भएको त्यो रचनाहरू जसरी म कहाँ आइपुग्छन् म त्यसरी नै वाचना गर्छु र तपाईँले पठाउनु भएको त्यो रचना साहित्यिक जुन साहित्यकारले कोर्नु भएको हुन्छ त्यो साहित्यहरूको नामबाट नभइकन तपाईँको रचना बनेर मैले यहाँनिर वाचन गर्न पुग्छु र तपाईँप्रति म क्षमा प्राप्ति रहन्छु र यस्तै यस्तै रचनाहरू केही हप्ता मैले कार्यक्रममा वाचन गरेको थिएँ तपाईँ सबै सबैप्रति क्षमा प्राप्ति छु म र पनि तपाईँका रचनाहरू धेरै छन् मेरो पल्टभरि कार्यक्रमको सुरुवातमा मैले एउटा रचनालाई जोडिसकेको छु ढिलो नगरीकन तपाईँलाई एउटा कुरा अवगत गराउन चाहन्छु यो कार्यक्रमलाई तपाईँले चिसापानी डट कमबाट गएर पनि तपाईँले सुन्न सक्नुहुनेछ र त्यसै गरी मोहन बिहानी ब्लग स्पोर्ट डट रेडियो अर्पण डट ब्लग स्पोर्ट पनि प्रत्यक्ष रूपमा तपाईँले सुन्न सक्नुहुनेछ जुनसुकै समयमा डाउनलोड गरेर र मेरो हातमा नवराज भुजेलजीले ससापुर्तिन सरलाई हाल दोहा कतारदेखि पठाउनु भएको एउटा रचना छ गजल छ उहाँको गजललाई अगाडि जोड्न चाहन्छु कार्यक्रममा ढिलो नगरीकन गजल बिरामी भएर नै मर्ने भएमा गजल बिरामी भएर नै मर्ने भएमा काठको बाकसमा नै पर्ने भएमा गजल बिरामी भएर नै मर्ने भएमा काठको बाकसमा नै पर्ने भएमा अस्त व्यस्त छु ठेगाना छैन मेरो अस्त व्यस्त छु ठेगाना छैन मेरो लाग्छ संसार अब तर्ने भएमा गजल बिरामी भएर नै मर्ने भएमा सजाएको सपना परेलीमा मैले सजाएको सपना परेलीमा मैले अर्कै जन्ममा पुरा गर्ने भएमा काठको बाकसमा नै पर्ने भएमा जीवितै त भनौँ कसरी तिमीलाई जीवितै त भनौँ कसरी तिमीलाई मरेरै तिमी छेउ सर्ने भएमा कसको काठको बाकसमा नै पर्ने भएमा सम्झी सम्झिकन नरोए है सानो सम्झि सम्झिकन नरोहै सानो जोवानी मै तिम्रो खुसी हार्ने भएमा काठको बाकसमा नै पर्ने भएमा गजल बिरामी भएर नै मर्ने भएमा गजल बिरामी भएर नै मर्ने भएमा निकै सुन्दर रचना यो सुन्दर रचनालाई पठाउनु भएको थियो नवराज भुजेलजीले ससफुर्दिन सरलाई हाल दोह कतारदेखि उहाँले यो रचनालाई पठाइदिनु भयो तपाईँहरूलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु आगामी दिनहरूमा पनि यस्तै यस्तै रचना पढ्न पाइराखौँ यो बसाइँमा रहेर त्यस्तै अर्को रचनालाई पनि अगाडि जोड्न चाहन्छु मेरो हातमा पर्दा उघारेपछि केशव भट्टराई भनेर लेख्नु भएको छ उहाँले आफ्नो नाम र उहाँको रचनालाई पनि अगाडि जोड्न चाहन्छु म देख्दैछु उनको सवारी हुँदैछ म देख्दैछु उनको सवारी हुँदैछ मेरो मुटु चोर्ने तयारी हुँदैछ म देख्दैछु उनको सवारी हुँदैछ मेरो मुटु चोर्ने तयारी हुँदैछ न आज्ञा छ हाँस्ने न रुने इजाजत न आज्ञासा जतिसम्मको खबरदारी हुँदैछ म देख्दैछु उनको सवारी हुँदैछ जहाँ चसो उनको त्यहीँ हुन छुन सक्छ जहाँ जसो उनको त्यहीँ छुन सक्छ ओहो हावा अत्याचारी हुँदैछ मेरो मुटु चोर्ने तयारी हुँदैछ जुदियो थियो नजर लाग्छ वर्षौँ पहिले जुदियो थिएँ नजर लाग्छ वर्षौँ पहिले अचेल पो मान्छे बिरामी हुँदैछ मुटु चोर्ने तयारी हुँदैछ म देख्दैछु उनको सवारी हुँदैछ मेरै मुटु चोर्ने तयारी हुँदैछ मेरै मुटु चोर्ने तयारी हुँदैछ म देख्दैछु उनको सवारी हुँदैछ निकै सुन्दर रचना यो सुन्दर रचनाको लागि के सब भट्टराईजीलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु आगामी दिनहरूमा पनि यस्तै यस्तै रचना पाइराखौँ यो बसाइँमा रहेर चाहिँ तपाईँको यस्तै रचना पढ्न पाइराखौँ त्यसै अर्को रचनालाई पनि अगाडि जोड्न चाहन्छु दिपक नेउपा सङ्खुवासभा चैनपुर हाल साउदी अरबमा हुनुहुन्छ उहाँ पनि र उहाँको रचनालाई पनि अगाडि जोड्न चाहन्छु उहाँको गजल छ गुड बिनाको चरे झैँ भए बास खोज्दैछु गुड बिनाको चरे भई बास खोज्दैछु घाँस बिनाको शरीर ढाक्न कपास खोज्दैछु एक्लो यात्रा गर्दा गर्दै थाकिसकेँ अब एक्लो यात्रा गर्दा गर्दै थाकिसके अब जीवनभरलाई कसैको म साथ खोज्दैछु गुड बिनाको चरे झैँ भई बास खोज्दैछु दुःख बिना यो संसारमा कसलाई छ र दुःख बिना यो संसारमा कसलाई छ र शास्त्री दुःखसँग लड्न सक्ने म साहस खोज्दैछु गाँस अनि शरीर ढाक्ने कपास खोज्दैछु आत्माविहीन मानिसकोले भरिएको यहाँ आत्माविहीन मानिसले भरिएको यहाँ इमान्दारी जिउँदो यहाँ लास खोज्दैछु गाँस अनि शरीर ढाक्ने कपास खोज्दैछु परिश्रम र मेहनतले थाकेको यो संसारलाई परिश्रम र मेहनतले थाकेको यो शरीरलाई मिठो निन्द्र सुधा, सपना सुन्दर सपना खोज्दैछु गाँस अनि शरीर ढाक्ने कपास खोज्दैछु गुड बिनाको चरे झैँ बास खोज्दैछु निकै सुन्दर छैन तपाईँलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु दिपक न्यौपानी सङ्खुवासभा चैनपुर हाल साउदी अरबदेखि उहाँले पठाउनु भएको थियो त्यसै अर्को एउटा मुक्तकलाई जोड्न चाहन्छु मेरो हातमा निरा मोक्तान्जीले भण्डारादेखि पठाउनु भएको मुक्तक छ उहाँको मुक्तकलाई अगाडि जोड्न चाहन्छु पित्तल जस्तै तिम्रो मन गाल्न सकिएन पत्थर जस्तै तिम्रो मन फुटाउन सकिएन पित्तल जस्तै तिम्रो मन गाल्न सकिएन पत्थर जस्तै तिम्रो मन फुटाउन सकिएन यो, यो मेरो मन यो मेरो तन तिमी नै भन्थ्यौ यो मेरो मन यो मेरो तन तिम्रै हो भन्थ्यो हिरा र मोतीमा फरक पाउन सकिएन पत्थर जे तिम्रो मन फुटाउन सकिएन पित्तल जस्तै तिम्रो मन गाल्न सकिएन निरा भण्डारा समझात प्रिय तिमी छोड़े को रात कसरी कटाई ओला समझ प्रिय तिमी छोड़े को रात कसरी कटाई ओला जाहुदा कसरी खट हो समझात प्रिय तिमिले छोड़े को रात कसरी कटाये होना फिर रात काटे हो मोटो देती फिर दे रात काटे प्रश्न करो निंद्र मलाई उस यो दिल भितर कसरी अटाई हो चोट यो दिल भितर कसरी अटाई हो बिछोड़ा घाते मुटु दुखता कसरी तिमी छोड़े को रात कसरी कटाएं एक रात मां मन फेर हो झूठा भाए बचा कसू एक रात मां मन फेर सो तिम ले तिमी मेरो पीड़ा हो कि ओखौ ती हौ दोधार भे तिमी मेरो पीडा हो कि उखते हो दोधर्म भए तिमी मेरो दुश्मन हो कि श्रीमती हौ दोधार्म भए सबै नाता टुटाएर मेरो मात्र बन् भन्छौ सबै नाता टुटाएर मेरो मात्र बन्नु भन्छौ तिमी मेरो विनाश हो कि प्रगति हौ दोधार्म भए तिमी मेरो पीडा हो कि उखते हौ दोधार्म भए वचन बाँडले घाइते पार्छौ मलम पनि आफै दल्छौ वचन बाँडले घाइते पार्छौ मलम पनि आफै दल्छौ तिमी मेरो आरती कि दागबत्ती हौ दोधारमा <स्या> भई तिमी मेरो दुश्मन हौ कि श्रीमती हौ दोधारमा भए भेट्दा पनि खुसी हुन्छौ हुन्नौ नभेट्दा झन् कोका कोलो भेट्दा पनि खुसी हुन्नौ नभेट्दा झन् कोका कोलो तिमी मनको शीतल हौ कि भद्भति हौ दोधर्म भए तिमी मेरो दुश्मन हौ कि श्रीमती हौ दोधारमा जोर भाट ल्याउँछौ तर सहमति छौ सागरसँगै ज्वरोबाट ल्याउँछौ तर सहमहित छौ सागरसँगै प्रिय तिमी कमजोरी या हौ दोधारमा भई मेरो पीडा हौ कि उखती हौ दोधार्म भई तिमी मेरो दुश्मन हौ कि श्रीमती हौ दोधारमा भई तिमी मेरो पीडा हौ कि उखती हौ दोधारमा भए जिसा अगर पेप्सीकोला काठमाडौँ हाल आबुधाबी युएईबाट उहाँले यो रचनालाई पठाउनु भएको थियो निकै सुन्दर रचना यो सुन्दर रचनाको लागि तपाईँलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु आगामी दिनहरूमा पनि यस्तै यस्तै रचना पाइराखौँ प्रिय मित्र तपाईँ सुनिराख्नु भएको छ तपाईँकै लोकप्रिय सामुदायिक रेडियो रेडियो अर्पण एक सय प्रस्तुति कार्यक्रम मेरो रचना सुनिराख्नु भएको छ साहित्यको साजा फुलबारी साहित्यको सबै विधा समेटिने कार्यक्रम तपाईँले सुनिराख्नु भएको छ मेरो रचनालाई डब्लुडब्लुडब्लु अर्पण डट कम र डब्लु डब्लु डब्लु डट रेडियो अर्पण डट स्पोर्ट ब्लग स्पोर्ट प्रत्यक्ष रूपमा सुनिराख्नु भएको छ हामी कार्यक्रम मेरो रचनाको बसाइमा तपाईँकै सिर्जनाहरू सँगसँगै बगिराखेका छौँ तपाईँको साझा फुलबारी तपाईँका सिर्जनाहरू फुल्ने कार्यक्रम मेरो रचनाको बसाइमा हामी रहिराखेका छौँ त्यसै अर्को रचनालाई पनि अगाडि जोड्न चाहन्छौँ मेरो हातमा शान्ति अधिकारीजीले बाँकीदेखि पठाउनु भएको गजल छ जो मरेर पनि सुमधुर आवाज सधैँ बाँचिरहनेछ स्वाह गायक फतेमान भण्डारी प्रति हार्दिक श्रद्धाञ्जली भनेर उहाँले एउटा गजल लेखेर पठाउनु भएको छ उहाँको गजललाई अगाडि जोड्न चाहन्छु गऱ्यो गएर त मऱ्यो जे गरेनी नै राम्रै गऱ्यो गएर त मऱ्यो देश अनि विदेशमा छायर त मऱ्यो मर... मर्दा लाने केही होइन बाचुन्ज्यले यहाँ मर्द लाने केही होइन बाचुन्ज्यले यहाँ नेपालको अमूल्य माया पाएर त मर्यो देश अनि विदेशमा छाएर त मर्यो गइँदैन यथार्थ छैन मौलिकता गाइँदैन यथार्थता छैन मौलिकता यथार्थताको त्यही पाटो समाएर त मर्यो देश अनि विदेशमा छाएर त मर्यो धेरै हुन्छन् बेमानी धनसँगै बिक्ने धेरै हुन्छन् बेमानी धनसँगै बिक्ने पसिनाको साँचो कमाई खाएर त मर्यो देश अनि विदेशमा छाएर त बन्दै दुर्गा नारायण तारादेवी जस्तै बन्दै दुर्गा नारायण तारादेवी जस्तै सङ्गीतमा मायाप्रीति लाएर त मऱ्यो देश अनि विदेशमा छाएर त जे गर्यो नि राम्रै गऱ्यो गएर त जे गरे नि राम्रै गऱ्यो गएर त निकै सुन्दर रचना यो सुन्दर रचनाको लागि शान्ति अधिकारी अधिकारीजीलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु प्रिय मित्र हामी कार्यक्रमको अन्त अन्ततिर पनि छौँ र तपाईँले सुनिराख्नु भएको आवाज म दिपेन्द्रको हो र प्रविधिमा रहेर रा, साथ दिइराख्नु भएको छ प्राविधिक मित्र राजले हामी कार्यक्रमको उत्तरार्धतिर पनि छौँ हामी एउटा रचनालाई यहाँनिर वाचन गर्न भ्याउँछ कि जस्तो मलाई लागिराखेको छ दस बजेर पैँतालिस मिनट गइसकेको अवस्था रहेको छ कृष्ण प्रसाद सिमखडाजीले गीतानगरदेखि पठाउनु भएको एउटा रचना छ उहाँको रचनालाई अगाडि जोड्न चाहन्छु प्रयासहरू पटक पटक हुनसक्छ एक दिन ऊ पनि लेखन हुनसक्छ ती भनेर नहेप्नुहोला ती जुन केरी भनेर नहेप्नुहोला अँधेरोमा छुट्टै चमक हुनसक्छ प्रयासहरू पटक पटक हुनसक्छ कहाँ छ र यो जिन्दगी सोचे जस्तो कहाँ छ र यो जिन्दगी सोचे सोचे भन्दा पनि धेरै फरक हुनसक्छ एक दिन उपनी पनि लेखन हुनसक्छ हतियार जोडिएर अब कलम समाऊ हतियार छोडिएर अब कलम समाऊ नत्र स्थिति निकै आराजक हुनसक्छ एक दिन उपनी पनि लेखक हुनसक्छ अरू के नै दिन सकौँला र तिमीलाई अरू के नै दिन सकौँला र तिमीलाई मैले दिने उपहार पुस्तक हुनसक्छ प्रयास पटक पटक हुनसक्छ एक दिन ऊ पनि लेखक हुनसक्छ एक दिन ऊ पनि लेख सुन्दरचना कृष्ण प्रसाद सिङ्खडा गीत नगरसार चितवनदेखि पठाउनु भएको थियो उहाँले यो रचनालाई धेरै धेरै धन्यवाद रहे चितवनका सर्जक पनि हुनुहुन्छ कृष्ण प्रसाद अब भने कार्यक्रमको हामी निकै अन्ततिर छौँ यतिन्जेल सुनेर साथ दिनुभयो तपाईँ सबै सबैलाई धन्यवाद दिन चाहन्छु जसले मलाई रेडियोमा इन्टरनेटमा सुन्नुभयो तपाईँ सबै सबैलाई धन्यवाद र यो समयमा सम्झिन चाहन्छु मोहन बिहानी त्यसै राम श्रेष्ठ शरण श्रेष्ठजीलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु जुन कार्यक्रम मेरो रचनालाई ब्लग स्फोटमा राखेर रा, सहयोग गरिराख्नु भएको छ उहाँहरूले र जो जसले रचना पठाउनुभयो तपाईँ सबै सबैप्रति पनि आभारी रहन्छु र प्रविधिमा रहेर मलाई साथ दिनुहुने प्राविधिक मित्र राजप्रति आभार प्रकट गर्दै तपाईँकै साहित्यिक मित्र दिपेन्द्र पनि आगामी हप्तासम्मको लागि विदा हुन्छु नमस्कार साहित्य र सिर्जनाको सदैव सम्मान गरौँ आगो लेके फुल छा तिम्रो याद ले आगो लेके फुल छा तिम्रो याद ले हेर मेरा खा मथा फैबुल हेर मेरा कथा फगो लेखे तिम्रो याद ले समझु समझिएु बिर्सिए समझु समझिएुर पर निप खु जबरजस्ती खुल खुशु पीर पर साप जबरजस्ती खुल खुशु आशुखो के मूल छ तिम्रो यादको मूल छ आसुखो मूल छ तिम्रो यादको मूल छ हेर मेरा खामा कथा फैबुल छ हेर मेरा खामा कथा फैबुल छ आगो लेखे फुल तिम्रो यहाँले